नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मैगहरूमा अर्पण समर्पणको अर्को एउटा रमाइलो भसाइली राजु पनि हामी तपाईँलाई भेटाइसकेका छौँ प्रविधि कक्षबाट यति मलाई साथी राख्नु भएको छ प्राविधिक मैत्र राजले अनि अनिमा तपाईँसँगै इच्छुक म प्रतीक्षा तपाईँले यो मिठो धुनबाट अड्कल काटिसक्नु भएको छ अर्पण समर्पणको व्यवसाय आइसकेछ भनेर पक्कै पनि आज पनि तपाईँको माझमा तपाईँकै सम्झना तपाईँकै आफन्तसम्म तपाई पुर्याउनको लागि हामी आइसकेका छौँ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोस् आफन्तलाई सम्झिन मन लागेको छ अलिकति टाढा हुनुहुन्छ म्यासेजहरू केही दिनु छ नदिन आउने भएको छ केही भन्नु परेको छ भने दुईवटा बाटो तपाईँको लागि खुल्ला छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला छ र यति बेला अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत मिले छ म उहाँलाई गाइकमा स्वागत गर्छु हजुर नमस्कार हेलो हेलो नमस्कार हुनुहुन्छ हजुर कहाँबाट को बोल्दै जी नमस्ते भइसक्यो कि ए बेला आउँदैछ के, के दिदी सरोजीलाई थे। सम्झिन मन लाग्यो अनि मेरो साथीहरू भन्नु पर्दा लामा मनारी, जानुभएको अनि शान्ति लक्ष्मी गुरुङ अनि नारायणमान सेन्टाङ मोहन गुरुङ र सम्पूर्ण मलाई चिन्ने सर लामा भन्थ्यो सबैलाई अर्पण समर्को श्री भएको छ अहाँ कार्पी भन्नुभयो है सुन्नु भएको छैन र आवाज के भइरहेको छ हिजो आज अलिकति डिस्टर्ब आइरहेछ साथीहरू सबैले आवाज सुनेर मात्र भन्नुहुन्छ मैले एकदमै जोडका तोडले बोलिरहेको छु है अनि अर्पण समर्पण मार्फत सम्झिने कसलाई मलाई खुसी लाग्यो अहिले हुन्छ है नमस्कार विपिन कुमार कार्की हुनुहुन्थ्यो इति बेला र अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप पाँच र आजको अर्पण समर्पणको यो श्रृङ्खलामा मैले नेपाली फिल्मका गीत सङ्गीतहरू तपाईँको लागि लिएर आएको छु तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् कसैको लागि केही मेसेजहरू दिनु परेको छ भनेदेखि दुईवटा बाटो तपाईँको लागि खुल्ला छ शून्य छप्पन्न र शून्य छप्पन्न पाँच बेला भने अर्पण समर्पणको व्यवसायमा राख्छु तपाईँको लागि भूल भए माफ गर थे जीवन भरी पुघने करी चो sa ko afna to parai sabhi sabhi chuade jansa biswas maya biswas na tab biswas ho zindagi biswas zindagi सब विश्वास छुटछना तझल छ जिंदगी लोक दोहरी स्कृतिक कार्यक्रम को चाहिए अत्याधुनिक साउंड सिस्टम डिजिटल लाइटिंग सिस्टम जेनेरटर भाड़ा में पाइन का साथ ही डांस पार्टी को ब्बे शून्य अडसठी फर हाई क्वालिटी प्रोग्राम एकांश कता हिँडेस हातमा कलम र कावि पनि बोक्या ए, अंकल ए कान्छा है तस नेपाल सरकारबाट मान्यता प्राप्त गोलकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र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 प्रभु प्रफुल्ल भई गर आहा, ति राम्रो मूत्र थ्याङ्क यू बुढा सधैँ माया पाइरहनु भयो नि उही त हो नि बुढी हाम्रै पर्सा बजारको भोलेनाथ सुनसारी पसलबाट ल्याइदिएको नि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 पुनश्च हम पसल पुरानो पुरानों सौगात फोटो स्टूडियो को ठीक अगाड़ी सर को सहर्षो जानकारी सेनेटरी एवं बाथरूम फिटिंग का सामान को सुपथ मूल्य पाइन हम कहा रोकियो कंपनी को धारो सात वर्ष को ग्यारेटी पांडा वोटर रिजाल पोलिटैंकी उपलब्ध रहो जानकारी कराइन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 एता यतातिर छोड़ी छोरी नजानु है उता यतातिर छोरी छोरी नजानु है उता घरखुराको फेसनको पाँच लुगा जोता मनकामाना मनकामाना फेन्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा हजर हमी कहा स्कूल का संपूर्ण जूता चप्पल ब्याग साथी विभिन्न ब्रांड का स्वदेशी तथा विदेशी रेडीमेड कपड़ा फैशन अनुसार अर्डर बमोजिम जूता चप्पल कपड़ा उपलब्ध कराइ तथा स्काई सुज बी एफ डिल सुज शिखर सुज मो फुटवेयर रिन्न को थाईलैंड जूता चप्पल पाइन संपर्क मनकामना फैंस स्टोर रत्नगर दुई हाई स्कूल रोड टाणी फोन नंबर सुन्ना पचास चौवालीस तीन सौ उन्नाबे रमेश लोहानी संगीत अध्ययन का मा मा, संगीत सीखना चाहने हमारा सेवा हर गायन गिटार बास गीतार हार्मोनियम कीबल जिम्बे बासुरी को वाद्य वादन का सामग्री बिक्री वितरण तथा मर्म म्यूजिक एलबम र र प्राक्टिस रुमको व्यवस्था अन्य जानकारीका लागि म्युजिक रत्नगर एक बकुल्लहर रेडियो अर्पण सँगै सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार पचास तेइस नौ सय चौतिस अन्ठानब्बे चार त्रिपन्न उनपचास नौ सय उनासे र अन्ठानब्बे एक बैसठी चौसठी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 कृषक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला अर्पण समर्पणको श्रृङ्खला सुनिराख्नु भएको छ र अर्पण समर्पणको श्रृङ्खलामा रहेर विशेष गरी तपाईँको सन्देश तपाईँकै घर परिवार साथीसँग हामीले पुर्याइराखेका छौँ यदि आफन्तलाई सम्झिन चाहनुहुन्छ सन्देश कसैको लागि केही भन्न मन लागेको छ नभन हुने भएको छ अलिकति टाढा पुग्नु भएको छ अथवा तपाईँको आफन्त तपाईँबाट टाढा हुनुहुन्छ तपाईँको साथीसँगै तपाईँबाट टाढा हुनुहुन्छ यदि त्यस्तो छ भने र सम्झना सन्देशहरू समर्पण गर्न चाहनुहुन्छ भने आउनुहोला दुईवटाबाट हामीले तपाईँको लागि खुल्ला गरेका छौँ शून्य र शून्य छप्पन्न लागि खुल्लै कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार हेलो हेलो हजुर नमस्कार, <laughs> नमस्कार। हुनुहुन्छ <laughs> <laughs> <laughs> रेडियो बन्द गर्नुहोस् न पहिला गर्नुभयो रेडियो बन्द गर्नु भएर अफ बीरबहादुर जे हुनुभएको थियो आउन आउनुभएको थियो रेडियोको भल्युम निकै नै ठुलो थियो त्यही भएर पनि कुराकानी गर्न अलिकति असर गरिरह हो कि थियो अलिकति फिडब्याक बढी आउँछ त्यसैले रेडियोको भल्युम चाहिँ अलिकति सानो गर्नु होला यो मेरो आग्रह छ तपाईँलाई र यति बेला अर्को हुनुहुन्छ अरे राजले इसारा गर्नुभएको छ उहाँलाई स्वागत गर्छु हजुर नमस्कार जी, जी, खबर? एकदम ठिक छ कता आउनु दिदी हजुरको बलम कस्तो सानो आइरहेको छ तपाईँ कहाँ आउनुहुन्छ शान्तिजी अलिकति फोन लाइनमा अलिक डिस्टर्ब भएको हो कि जस्तो लाग्यो उहाँसँग राम्रोसँग कुराकानी हुन त सकेन केही छैन कहिलेकाहीँ यस्तै हो प्रविधिको कुरा न हो सधैँ सही कहाँ हुन्छ र नबिग्रिएसम्म बनाउन मिल्दैन त्यसैले पनि बिग्रिराखिरहेछ जे होस् आउँदै गर्नुहोस् तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ र यति बेला भने कोही साथी हुनुहुन्छ लाइनमा आशा गरौँ उहाँसँग चाहिँ राम्रो नमस्कार खाजा निकै नै मनपर्छ मनपर्छ निकै नै चाहियो भन्नु पनि भएन नि है आफूसँग सम्झिन मन चाहिँ हजुर अनि त्यसपछि पूर्णमामाको अनि त्यसपछि पूर्णमा सन्चार चेपाङ अनि कृष्णबहाडुर चेपाङ कालीबहाडुर चेपाङ अनि मलाई रिमलाल चेपाङ भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई सुनाउनु चाहन्छु ल हुन्छ अहिले भने बिदा हुन्छ है नमस्कार, नमस्कारजी हुनुहुन्थ्यो र यति बेला अनपट्टस अनपडको यसरी सुनिराख्नु भएको छ तपाईँ कोही साथी फेरी हुनुहुन्छ अरे म स्वागत गर्छु नमस्कार हेलो हेलो दिदी नमस्ते हजुर नमस्कार को बोल्दै हुनुहुन्छ हजुर म शक्तिपुरबाट घमण्ड राणा मगर घमण्ड राणा मगर निकै नै किन हो यति धेरै फिडब्याक छ त है आ, सुने यसो राख्छु सम्झिनुहुन्छ सर्वप्रथम हजुरलाई होइन धन्यवाद अनि यतापट्टि मसु आएको छ नि टेन्सन दाईलाई अनि साथीहरू भन्नुभयो सुभन आलु नगर निलम अधिकारी तारा राणा नगर अम्बिका आलुनगर उमा बानु नन्जी चौधरी सञ्जीता राणा अनि भरत साई अनि शरी थापा तुलसी गुरुङ सबैलाई लामो आइदिनु भर्खर कल उहाँलाई धेरै धेरै सम्झिरहेको छ भन्नु चाहन्छु इन्द्रमान स्याउ पनि नीला थप भमारी शारदा सबै प्रयास प्रिय चालिस अनि गोमा राम नगर अनि दार्स्मी गुरुङलाई पनि सम्झिरहेको बुप्तानी कल राख्नुहुन्छ उहाँलाई अनि सुष्मा थापा अनि सगमा अनि त्यसले सा मन्जु अनि सङ्गीता अनि निर्मला चेपा अनि कमला तामाङ अनि सुनिता अनि मन्जु चौधरी अनि कति ग्यासमा सबै साथीहरू छैन भनेर नमस्ते अलिकति मलाई दुःख लाग्छ कि यहाँ हानेर साथीहरू यति मजाले आउनुहुन्छ अनि गाडीको आफ्नो साथीहरूको नाम भन्नुहुन्छ फटाफट त्यस पछाडि कसँग बोलिराखेको छु भन्ने पनि मिर्सिएर हजुर नमस्कार कस्तो मजाले जानुहुन्छ यस्तो चाहिँ नगर्नु होला मेरो आग्रह छ तपाईँलाई फोन लाइनमा आइसकेपछि कमसेकम थोरै समय लिएर आउनुहोस् तपाईँसँग पुरा रूपमा चाहिँ मैले कुराकानी गर्न पाऊँ कि तपाईँ आफ्नो कुरा राखेर नभाइरिनु होला यो मेरो आग्रह छ र बेला अटपड समयबाटको श्रृङ्खलामा हामी एउटा तपाई ने, आवाज तपाईँको लागि राख्न चाहन्छौ निकै नै मिठो छ आवाज तपाईँलाई पनि निकै नै मनपर्छ यति बेला राख्छु तिमीसँग रिसाएर अरूसँग बोल्दिन सर हो जोड़ नखे बाजी आकाश्य गौरव बारामा की तिमी नहीं छिमी नहीं हौ मेर जीवन साखी सखे बाजी आकाश्यमय गौरव बारा माखी तिमी नहीं छिमी नहीं हौ तीन संग राम ला छा न तीन जैसे दुईम एटक दुई मत शायद माया ये शायद माया छठा कति प्यारा मिश छाया माया हिजो भंडा अजगढ़ गढ़ भाया माया कति मीठा कति प्यारा मिश छाया माया हिजों भंडा अजगढ़ गढ़ भाया माया रिसाएर अरूसँग बोल्दैन म तिम्रो मेरो बिचको कुरा कसैसँग खोल्दैन म अलिकति यसो मात्र आवाज तपाईँले सुनिसक्नु भएको छ र अर्पण समर्पणको यो श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ र यति बेलाको साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार शान्तिजी अघि कता हुनुहुन्थ्यो किन अलिकति बढी फिडब्याक आइराखेको थियो अनि फोन त आफै काटिएर गयो नि त अनि अनि खाजा खाजा मेरो पनि शान्तिजीले कसो छ सम्झिने कार्यक्रम मार्फतको लागि अनि सुभाष दादाको लागि अनि uh -huh. अर्पण हो युनिटको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई हुन्छ शान्तिजी आउँदै गर्नुहोला अहिले भने बिदा हुन्छु नमस्कार शान्तिजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ हामीसँग शोभायात्रा गर्न चाहनुहुन्छ नि गीत सङ्गीत सँगै रम्न चाहनुहुन्छ अझ भनौँ सम्झना सन्देश आफन्तसम्म पुर्याउन चाहनुहुन्छ भने दुईवटा बाटो तपाईँको लागि खुल्ला छ शून्य र शून्य छप्पन्न बेला कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार ए हो <laughs> ल ठिक छ राम्रोसँग पढ्नु होला है अनि आज अरू पनि सममा आउनु भएको छ कोमा हुन्छु नमस्कार गोमाजी भएको थियो यति बेला र अर्पण समर्पणको श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सी चार थुप्रो पाँच मेगाहरूमा र साथसाथै हामीलाई इन्टरनेट बाट पनि सुनिराख्नु भएको छ हामी लगभग कार्यक्रमको अन्ध अन्धमा पनि आइपुग्न लागिसकेका छौँ के जस्तो लागिरहेको अन्तिममा एकजना साथी सँगसम्म अब कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार हेलो हेलो कोही साथी हुनुहुन्थ्यो लाइनमा किन बोल्नु भएन मकवानपुर मकवानपुर नामको पछाडि ब्लोन राख्नुहुँदो त्यही त धेरैजना साथीहरू आउनुहुन्छ अनि ब्लोन-ब्लोन म चाहिँ के रहेछ यो तामाङहरूको लेख्न पनि पाइने ब्लोन लेख्न पनि पाइने होइन ए ल ठिक छ अनि खाजा भइसक्यो कि भएको छैन आज हजुर हजुरलाई बिदा हुन्छ है नमस्कार नमस्कार राधेश याम् हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर तपाईँको सूचना आफन्तसम्म हामीले पुर्या राखेका र अब थियौँ भन्नुपर्छ अन्तमा छौँ अब भने गाडीको माटो बिदा माग्नुपर्छ यति जेलसम्म तपाईँले अर्पण समर्पणको यो साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै इन्टरनेट अनलाइनको डब्लु लगइन गरेर विश्वको जुन सुकी गुणबाट सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु फोन प्रयास गर्नुहुने तपाईँप्रति आभारी छु र अझ आभार प्रकट गर्छु आजको कार्यक्रममा जो जो साथीहरूले फोन गर्नुभयो तपाईँ सम्पूर्णप्रति र तिनजेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्पण समर्पणको आजको व्यवसायबाट म प्रतीक्षा पनि मिलाउँछु हवस् त नमस्कार भानू, कसरी भानू, हिसाब छैन हिसाब छैन तिमी छोड केही अभाव छैन मन मनमा छ खुसी तनाव छैन छोरा केही अभाव छैन मनमा छ खुसी तनाव छैन पाए गीत गजल फी काला तिम्रो बोली सुन्न पाए गीत गजलती मन तिम्री खुशी दीना दे मन तिम्री खुशी गति माया छो हिसाब छ आज मैले गहना नि? एक पटक सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चारी ल्याएको नि त्यो पनि भनिराख्नु पर्छ र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 स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ स्कुल बोर्डिङ क्याम्पसलाई जे जे कुरा चाहिन्छ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 हामी कहाँ सरकारी विद्यालय बोर्डिंग, स्कुल तथा क्याम्पस काठ्य पुस्तकहरू धार्मिक किताब अफिस का लागि आवश्यक पर्ने स्टेसनरी सामानहरू मूल्यमा बिक्री गरिन्छवन फोन शून्य छ पाँच बैसठी पाँच सय उन्नाइस मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी छ सय उन्नाइस घरी जाऊ सद समझेरा सौरा सो घरी घरी